आख्यान का अलिखित अद्याय बाचे का बालुआ को अपार बिस्कुन फिंजाएर तीर्ख तीर्खा मात्र मरूभूमि को कथ मईन लेखकारी लेखी परदेश धरातल का प्रतिबिम्ब या उसका नोस्टालजिक मन ने कोर चित्र तीर्खा भि आम मानस का संवेदना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 मान्छे पछि प्रेम सत्य वा भ्रमका पनि आ आफ्नै परिभाषाहरू हुन्छन् यही विरोधावासपूर्ण बौरूपी सत्य बुझेपछि दुखेपछि यसको चरित्र उदाङ्गो बनाउन नयाँ नयाँ पात्रहरू जन्मन्छन् र कथाहरू लेखिन्छन् रूने दुख्ने र ठेस लाग्ने वा खुशी हुने कथाका पात्र ढकाल न्यूज साइड फेसबुक र ट्विटर उसको दैनिकीको आरम्भ नै इन्टरनेटबाट हुन्थ्यो कम्प्युटरको स्क्रिनमा बराली रह गुन्जिरहेको सुनिन्थ्यो आरती गाउँदै गरेको त्यो संगीत उसको वर्तमान थियो ऊ अति भावुक मान्छे उसको जीवन आफैमा एक सेन्टिमेन्टल धुनजस्तै थियो नारायण गोपाल र अरूा लामाका गीतहरू प्राय ऊ गुनगुनाइरहन्थ्यो उसको गुनगुनमा यी लाइनहरू बारम्बार दोहोरिन्थे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 यो के गरे कि भन त अब कसरी बाहिर निस्कनु प्रेमाको हासो कोठा वरि पोखियो वा क्या दामी देखिएका छौ मास्टर पीस अहिले थाहा पायो मेरो आर्टिस्ट सेन्स कति डेभलप रहेछ एकछिन यतिकै बस त म तिम्रो न्यूड पोर्ट्रेट खिच्छु कुनै कलाकारको मूर्तिझैं उभिएको उसको नग्न देह निहालेर प्रेमा फेरि हाँसी प्रेम कला र सौन्दर्य चेत प्रेमा जस्तै गरी उसले बुझ्यो बुझिन थाहा छैन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 प्रेमा भायलेण्ट थि वर्षौ दबिएर बसेकी यही पुरूष प्रधान समाजकी पात्र भन्न पतक्कै नसुहाउने यो मेरो जीवनको एउटा अविस्मरणीय पल हो जसलाई म सधैँ याद राखौँ कहिल्यै नभूलौं आफ्ना देहका कोमल भागहरू सुसुम्याउँदै र पुछ्दै प्रेमाले भने इट वाज अमेजिङ डियर घाँटीमा मफलर बाँधिसकेपछि उसले पनि भन्यो घाँटीमा मफलर बाँधिसकेपछि उसले पनि भन्यो यू आर सो क्यूट तर अहिले नै हामी यति धेरै खुल्न नहुने थियो कि प्रेमा गम्भीर भई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 तर उसलाई लाग्यो एउटा दाग भित्र छापिएको जो कहिले छैन कथाकार कृष्ण पक्षको कथाकृति तीर्खा शीर्षक कथा, कथा पनि सुनायौं बविताजीलाई हार्दिक धन्यवाद तिर्खाभित्रका कथाहरू समय सामयिक र पठनीय छन् उद्गारका तर्फबाट कथाकारलाई हार्दिक बधाई